प्राप्त भएसम्म तपाईँकै आफन्तले पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौँ शुभ बिहानीको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा गरेर सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर पनि विश्वको जुन सुनिराख्नु भएको छ कार्यक्रम शुभ बिहानीको सुरुवात गरौँ आजको तिथिमितिबाट आज मिति विक्रम सम्बद्ध दुई हजार सत्तरी साल असार महिनाको एक गते शनिबार तदनुसार 2013 जुन पन्ध्र तारिक ज्येष्ठ शुक्ल पक्षे षष्ठी तिथि यो त भयो आजको तिथिमिति र अब भने कार्यक्रममा प्रस्तुत गर्छौँ हामी तपाईँको आजको दिन के कस्तो रहेको छौँ राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ त राख्छौँ आजको राशिफल मेष राशि हुने तपाईँको लागि आज एकदमै उचित खालको समय रहेको देखिन्छ विभिन्न महत्त्वपूर्ण काममा तपाईँको दायित्व बढ्ने छ र आज गर्नुभयो भने तपाईँले हरेक कार्य चाहिँ विचार गरेर गर्नुहोला वृष राशि हुने तपाईको लागि आजको दिन मध्यम खालको रहेको छ कामबाट पनि तपाईलाई आज राम्रै आर्थिक लाभ हुन सक्छ र जागिरमा पनि प्रगतिको समय रहेको देखिन्छ मिथुन राशि हुने तपाईँको लागि यो महिना एकदमै राम्रो महिना मान्न सकिन्छ धन यस र पराक्रम बढेर जानेछ तपाईँको आज र समयको सदुपयोग पनि गर्नुहोला कर्क राशि होने तभी महीना मध्यम खाल देखि महीना को सुरुआत दिन देखि ना खर्च अलग बढ़ी नारीरिक एवं मानसिक पीड़ा सब सिशिनेहीना सामने रहने देखिश आर्थिक लाभ रेटघाट में प्रगति देखिए मानसिक चिंता भी ना कन्या राशी।, राशी हुने तपाईँको लागि यो महिना त्यति भरपर्दो देखिँदैन शारीरिक परिश्रम एवं मानसिक पीडा हुन सक्छ तपाईँलाई र विवादमा पनि तपाईँ पर्न सक्नुहुन्छ विचार गर्नुहोला तुला राशि हुने तपाईँको लागि यो महिना एकदमै राम्रो रहेको देखिन्छ ऐतिहासिक कामको निर्णय लिने र महत्त्वपूर्ण काम बन्ने खालको समय रहेको छ वृष्टिको राशि हुने तपाईँको विशेष गरी काम पुरा हुने खालको समय रहेको छ शारीरिक एवं मानसिक सुख तपाईँलाई छ र पढाइ लेखाइमा पनि ध्यान जाने देखिन्छ धनु राशि हुने तपाईँको लागि पनि यो महिना मध्यम खालको रहेको छ कामबाट सोचे जस्तो लाभ मिल्न अलिक कठिनै हुनसक्छ र काम गर्दा भने विचार गरेर गर्नुहोला मकर राशि मकर राशि हुने तपाईँको लागि यो महिना सामान्य देखिन्छ आर्थिक लाभ तथा भेटघाटमा प्रगति देखिए तापनि शारीरिक चिन्ताले सताउने खालको समय रहेको छ कुम्भ राशि हुने तपाईँको लागि यो महिना निकै नै फलदायक रहेको छ धन यस र पराक्रम तपाईँको पनि बढ्ने देखिन्छ यो महिनामा र समयको सदुपयोग भने तपाईँ आफैले गर्नुहोला र रा अन्तमा मिन राशि र अन्त्यमा मेन राशि हुने तपाईँको लागि यो महिना मध्यम खालको रहेको छ सुरुको दिनदेखि नै तपाईँको खर्चमा वृद्धि हुने देखिन्छ शारीरिक एवं मानसिक चिन्ता पनि बढ्न सक्छ तपाईँलाई विशेष गरी आफ्नो ख्याल गर्नुहोला र विचार पुर्याउनुहोला यो त भयो आजको राशिफल राशिफलले जे जस्तो भने पनि तपाईँले असल कर्म गर्नुहोस् सधैँ असल विचार राख्नुहोस् कसैको नराम्रो नसोच्नुहोस् त्यसो गर्नुभयो भने तपाईँको हरेक दिनहरू हरेक महिनाहरू शुभ रहनेछन् यो त भयो आजको राशिफल र अब भने कार्यक्रममा प्रस्तुत गर्छौँ तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले तपाईँको आजको दिनलाई के दे कसरी देखाएको छ सुखको बारेमा त तपाईँले जानकारी पाइसक्नु भएको छ र अब भने हामी कार्यक्रममा राख्छौँ रेडियो अर्पण एक सय आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् सुखको बारेमा संक्षिप्त जानकारी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 दस बजेको पालो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले एक्सन कड सुन्न सक्नुहुनेछ सकर्मय सागरको साथमा र एघार बजेको पालो अर्पण खबरको अर्पण खबर लगत्तै करिब बाह्र बजेसम्म तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ र बाह्र बजेको पालो नेपाल बाणी समाचारको र नेपालबाडी समाचार लगतै करिब एक बजेसम्म तपाईँले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 तिन बजेको पालो हो नेपालबारी समाचारको र नेपालबारी समाचार, समाचार लगत्तै करिब चार बजेसम्म तपाईँले धनियाकी दुनियाँ सुन्न सक्नुहुनेछ र चार बजे अर्पण खबर तपाईँले सुन्नुहुनेछ र अर्पण खबर लगत्तै करिब पाँच बजेसम्म तपाईँले सहकर्मी दिपेन्द्रको साथमा लोक आँगन सुन्न सक्नुहुनेछ र पाँच बजेको पालो हो अर्पण बुलेटिनको र अर्पण बुलेटिन लगत्तै पाँच तिसदेखि छ बजीसम्म तपाईँले कथा मिठो सारङ्गीको सुन्न सक्नुहुनेछ र छ बजेको पालो हो नेपाल समाचारको र नेपालवाणी समाचार लगत्तै र छत्तिसदेखि सात बजेसम्म अर्पण स्थानीय समाचार तपाईँले सुन्नुहुनेछ र सात बजे सौभाग्य वस्त्रालयले प्रायोजन गरेको कार्यक्रम अर्पण शुभसाथ सुन्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु सातीसदेखि बजे बजेसम्म तपाईँले साझा खबर सुन्नुहुनेछ र आठ बजेको पालो हो नेपाल वाडी समाचारको र आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा र त्यस पश्चात करिब दस बजेसम्म तपाईँले सहकर्मी सुभाषको साथमा प्रेम पल सुन्न सक्नुहुनेछ र दस बजेको पालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले खुलदुली डट कम सुन्न सक्नुहुनेछ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 यो त भयो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्चबाट आज प्रसारण हुने कार्यक्रमका झलकहरू र भने कार्यक्रममा पालो भएको छ आफ तपाईँकै आफन्तले तपाईँकै लागि पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने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 तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति विविध जानकारीमूलक प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानीमा यिनै विविध जानकारी सँगसँगै हामी कार्यक्रमको लगभग अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा हुनुपर्छ यति चाहिँसम्म तपाईँले शुभ बिहानीको श्रृङ्खलालाई साथ दिनुभयो मसँगै रहिदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र तिनजेल सम्मको प्राविधिक साथको लागि पनि धेरै धेरै धन्यवाद भन्दै शुभ बिहानीको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त यो यो माया लाख बाचा. यो रेडियो साझा सवाल खुले बहस तथा छलफल सको उ सा। कार्यक्रम साझा नेपाल देशभरी का सामुदायिक रेडियो हरु को छात्र संगठन सामुदायिक रेडियो